सोच छ्य सत्य निर्विक मन मनमा विश्वास चा। गीत चा, संगीत छ उत्साह को रंग छोज छबर छो रेडियो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 जस अन्तर्गत विगतकै श्रृङ्खला अघिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौं उपन्यास अर्थकी कि मुख्य नायिका जिया विभिन्न आरोह अवरोहहरू पार गर्दै जिन्दगी जिउने क्रममा चुनौती माथि चुनौती अनि समस्या माथि समस्याका हारीहरूबाट पन्सिन सकेकी छैनन् उनी आफ्ना बहिनीहरू अनि आमा भन्दा भन्दै उनी आफ्नो जीवनको महत्वपूर्ण पक्ष विवाह जस्तो कुरामा पनि पछि परिरहेको अवस्थामा वर्तमान स्थितिमा भने विवाह गर्ने सोच बनाएकी छिन् तर केही शर्तहरूमा आज कार्यक्रम यस साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन अब सुरु हुन्छ यही दिन दिउँसो परिवेशका दाजु भाउजू दिदी भिनाजु मामा माइजू र सानिमा मितालाई हेर्न आए मलाई लागेको थिएन कि परिवेश यति राम्रो छ सत्ताइस अठाइस वर्षको गोरो बढाएको अलि शर्मिलो उचाइ धेरै नभए पनि सुन्दर र सभ्य परिवेश मलाई पहिलो नजरमा नै मन पर्यो। र मलाई लाग्यो कि मितालाई पनि ऊ मन पऱ्यो बेमनले तयार भएर ठुस्सा पर्दै भित्र पस्यो मिताको अनुहारको भाव परिवेशलाई देखेर फेरियो परिवेशको दाईले मिता र परिवेशलाई एक्लैमा कुरा गर्न दिन आग्रह गरेपछि मैले नाइ भन्न सकिनँ ना। निकै बेर त्यहाँ बसेर आफ्नो निर्णय छिट्टै नै अवगत गराउने आश्वासनका साथ उनीहरू विदा भए म चाहन्थेँ उनीहरू आफ्नो निर्णय त्यहीँ सुनाउन् तर मेरो मात्रै चाहनाले के हुन्थ्यो र म्यामलाई पनि परिवेश मन पऱ्यो मनिषा मसँग कुरा गर्न चाहन्थे तर म काम भएको बहाना गरेर बाहिर निस्किए त्यसपछिको दुई दिन परिवेशको परिवारको जवाफ कुर्दा कुर्दै बित्यो उनीहरूको जवाफभन्दा पहिले म्यामले बेदराज शर्माको तर्फबाट कुरा पक्का भएको कुरा सुनाउनु भयो उहाँको अनुसार बेद्राज शर्मा त दङ्गदास हुनुभएको थियो प्रस्ताव सुनेर खालि मेघनालाई मनाउन मात्र पर्वत फोड्नु पर्यो उहाँले तर पनि अन्त्यमा रोएर कराएर धम्की दिएर फकाएर हात जोडेर उहाँले मेघनालाई मनाएरै छोड्नुभयो जे होस् म्याम दङ्ग हुनुहुन्थ्यो तर म भने खुसी हुन सकिनँ मेरो जलिरहेको हृदयको आगो अझै बेसरी तन्कियो त्यही राति प्रभाकरले फोन गरेर परिवेशको परिवारले स्वीकृति दिएको तर विवाह बिस दिनभित्रै गर्नुपर्ने कुरा सुनायो मैले मा मिता मानेर जानुलाई त्यो कुरा सुनाएँ यसपटक मिता केही बोलिनँ तर पनि मैले उसँग सोधेँ अब भन त तँ के गर्छस् केटा देखिहालिस अब यदि केटा तँलाई चित्त बुझ्दो छैन भने दिए यदि तँलाई ठिक लागेको छ भने मलाई केही भन्नु छैन उसले टाउको झुकाएर भने मेरो मनबाट मानव एउटा बोझ कम भयो भोलिपल्ट जरूरी कामहरू सक्न म बिहानै कार्यालय पुगेँ किनकि अब मिताको विवाहको दौडधूपमा लाग्नु थियो मैले आफ्नो परिवारको तडक बडकका साथ मगनी गर्ने इच्छामाथि परिवेशले तुषारापात गरिदिएको थियो ऊ चाहन्थ्यो मगनीको झन्झटमा समय खेर फाल्नुभन्दा विवाह नै जति सकेको चाँडो होस् प्रभाकर पनि कार्यालयमा छुट्टी लिँदै थियो भोलिदेखि म्याम र हेमा आन्टी मिलेर सामानको लिस्ट बनाउन थालिसक्नु भएको थियो गाह्रो त हुन्थ्यो मलाई थाहा थियो तर पनि म चाहन्थेँ कि यो विवाह उनीहरूले चाहेकै मितिमा बडो धुमधामका साथ होस् सा। काममा मन नलागे पनि जसरी तसरी काम सकेर म घर फर्कन निस्किए मुख्यद्वारमा विनितसँग भेट भयो आज उसलाई देखेर किन किन मलाई अप्ठ्यारो महसुस भयो म देखेको नदेखै गाडीमै बसेर गेट खोल्ने प्रतीक्षा गरिरहेँ विनितले बाइक पार्क गरिसकेको थियो ऊ हेलमेट त्यहीँ फ्याँकेर मात्र लम्कियो जिया मलाई तिमीसँग कुरा गर्नु छ उसले ड्राइभिङ साइडको सिसाबाट मलाई हेर्दै भन्यो अघि बढ्न तत्पर रोकिन बाध्य भएँ तर तर मलाई एकदम हतार छ विनित मैले झ्यालको सिसा पुरा खोल्दै भने जिया प्लिज कसैको जीवन मरणको प्रश्नभन्दा महत्त्वपूर्ण अर्को कुन काम हुन सक्छ जसलाई एकै क्षण बिर्सन सकिन् उसको स्वरमा यति गम्भीरता थियो कि मैले प्रतिवाद गर्नै सकिनँ केवल गाडीको ढोका खोलेर यति नै भनेँ बस गाडीमा चढ्न तत्पर उसलाई लक्ष्य गर्दै मैले फेरि भने हेलमेट त ठेगनमा राखेर आऊ उसले त्यहीँबाट कराएर भन्यो मानबारु ताई मेरो हेलमेट थन्काइदिनु है अनि गाड़ी में आए बस्य मैं ना। गाड़ी अगाड़ी बढ़ाएं ऊ के बोलेन बानेश्वर चोक आईपुगे मैं बिस्तार सोधे कि भन्न चाहौ कस को जीवन मरण को प्रश्न को करा तिमी म इसी करा सी गाड़ी रोक अम्रो अमूल्य समय मैं दस मिनट दे मेर विश्वास कर यह दस मिनट तिम्म महसूस होने उसके भो हो। मन सकते उसको कुरा सदैं ये थो कसले काटे नसने वकीलजो ठहरिए कहाँ मेरो घर जाने मैले फेरि सोधेँ होइन घर होइन अन्त कतै हिँड जहाँ अरू कोही नहुन् तर कहाँ म त ओके पशुपति हिँड पशुपति मैले उतर्फ त्यही हिँड जीवनको यति महत्त्वपूर्ण निर्णय गर्नको लागि त्योभन्दा उचित ठाउँ अर्को हुनै सक्दैन उसले निर्णयात्मक स्वरमा भन्यो मले फिर केही नभनी गाड़ी मोड़े पार्किंग में गाड़ी पारक कर पशुपतिनाथ को दर्शन करे हमी पशुपति पारी को बें में गए बस्य बा तिमी विवाह को स्वीकृति दिए रे कि सांचो हो तिम्रो बाने झूत को गुंजाइश कहां मैं टाउक को झुकाएर भ म तिम्रो मुखबाट सुन्न चाहन्छु भन यो साँचो हो तिमी साँच्चै नै राजी छौ मनले राजी छौ यो विवाहको लागि उसले जिद्दी गर्दै सोध्यो तर मैले जवाफ दिन सकिनँ केवल टाउको घुमाएर अन्त्य हेरिरहेँ उसले मलाई धेरै बेरसम्म निहालेर हेऱ्यो अनि बिस्तारै भन्न सुरु गर्यो मलाई थाहा थियो कि जियाकान्तको लक्ष्य कुनै विनित हुनै सक्दैन भनेर विनित मैले विरोध जनाउन खोजेँ तर मलाई रोक्दै ऊ बोलिरह्यो सायद यो विवाहको प्रसङ्ग नचलेको भए यो सब तिमीसँग भन्ने थिइन होला तर उसले हात बढाएर मेरो हात समात्यो मैले अप्ठ्यारो मानेर हात छुटाउन खोजे, तर उसले आश्वासनपूर्ण भावले अर्को हातले मेरो हात थुमथुम्याउँदै भन्यो तिमीलाई मन नपराउने नचाहने मान्छे त यो संसारमा कमै होलान् म यो यसकारण भनिरहेको छैन कि तिमी यो सृष्टिमा सबैभन्दा सुन्दर छौ मेरो यो, यो भन्नुको कारण हो तिम्रो चरित्र तिम्रो इमान्दारी तिम्रो कर्तव्यनिष्ठता तिम्रो सहयोगी सद्व्यवहार र तिम्रो समर्पण पुरुषको पौरुषलाई नै चुनौती दिने तिम्रो निर्णरता अनि अबुद्धता जिया कुन पुरुष यस्तो होला जसले तिमी जस्तै विरङ्गनाको कामना नगर्ला कुन पुरुष यस्तो होला जो तिमीलाई सम्पूर्ण आफ्नो बनाएर अभिमानले शेर उठाउन नचाहला मैले पनि जबदेखि जाने तिमीलाई तबदेखि नै मन पराएँ माया गरेँ तिमीलाई तर विश्वास गर भगवान्को अगाडि झुट बोल्दिनँ मैले तिमीलाई आफ्नै अर्धाङ्गिनी बनाएर आफूसँग बाँध्ने चाहना कामना कहिल्यै गरिनँ मैले आश्चर्यपूर्ण टाउको उठाएर उसलाई हेरेँ ऊ निश्चल भावले मुस्कुरायो तिमीलाई मात्र होइन सुन्ने जति सबैलाई आश्चर्य लाग्न सक्छ जिया तर सत्य यही हो मेरो मायाको परिभाषाहरूको भन्दा भिन्दै छ मेरो सोचाइ जसलाई माया गरिन्छ उसलाई माया दिइन्छ आदर दिइन्छ खुसी र मुस्कान दिइन्छ आँसु अपमान र एक्लोपन होइन म यही सोच समेटेर ठुलो भएँ यदि कहीँ कसैलाई माया गर्ने गल्ती गरिहाल्यो भने पनि प्राप्त गर्ने आफ्नो बनाउने कोसिस गर्ने छैन त्यसैले कहीँ कतै मन परिहाल्यो भने म आफूलाई अन्तै कोसिस गर्थेँ मन परेको व्यक्तिभन्दा टाढै रहन दृढ प्रतिज्ञा गरेको थिएँ कि बाबाले रोजेकी केटीसँग विवाह गरेर उसैलाई माया गर्ने कोसिस गर्नेछु जब तिमीलाई देखेँ तिम्रो बारेमा जाने कति कोसिस गर्दा पनि यो मन मोडिन मानेन तथापि आफ्नो चाहत तिमीमा प्रकट नगर्ने कुरामा म दृढ प्रतिज्ञा थिएँ त्यसमाथि पनि मलाई किन किन सधैँ लाग्थ्यो कि तिमीहरू कसैसँग जोडिएकी थियौ जोडिएकी छौ यी उदास आँखाहरू कसैको प्रतीक्षारत छन् थाहा छैन किन मलाई त आज पनि यस्तै लाग्छ कि तिमी कसैसँग यसरी बाँधिएकी छौ कि कुनै विनितले यो बन्धन तोड्न सक्दैन तर हेर न विधिको विडम्बना पन्ध्र दिन अघि बाबाले सोध्नुभयो कहीँ विश्वराजको जस्तै कसैलाई मन पराएको छस् भने भन् नत्र म कुरा चलाउँछु मले निर्धकसँग बाबालाई उहाँले चाहेको ठाउँमा कुरा चलाए हुन्छ भनेदिएँ अब मलाई के थाहा कि उहाँको रोजाइ पनि तिमी नै थियौ उसले टाउको उठाएर मलाई हेर्यो अनि निरीह स्वरमा भन्यो जिया आज म यस्तो ठाउँमा उभिएकी छु कि कुनै निर्णय गर्न सकिरहेको छैन कता मोड्यौ तिम्रो साथको लालच पनि छ मलाई अनि यो डर पनि के भविष्यमा कहीँ मैले पनि विश्वराजले मेगनालाई दुखाए जस्तै तिमीलाई जिया यदि कुनै दिन मेरो कारणले तिम्रो आँखामा आँसु आयो भने म माफ गर्न सक्ने छैन आफूलाई बरु टाड़ा भएर कुनै दिन मलाई याद गरेर तिम्रो आँखा रसायो भने म गर्व गर्नेछु आफ्नो मायामा तर यदि सँगै रहेर मेरो कुनै व्यवहारले तिम्रो आँखामा आँसु आयो भने म त जिउँदै मार्नेछु विनित मैले एउटा नयाँ सम्मानका साथ उसलाई हेरेँ उसको आँखामा आँसुको नदी थियो अहिलेसम्म उसले थामिरहेको मेरो हातले मैले उसको हातहरूसँग थामे तर बोल्न केही पनि सकिनँ अब मलाई यो धर्म सङ्कटबाट तिमी नै निकाल्न सक्छौ यदि कसैको मन राख्न या फेरि अथुट्र मेगनाको विवाह गराउनको निम्ति मात्रै तिमीले यो विवाहको स्वीकृति दिएकी हो भने तिमी त्यसको अब चिन्ता नगर उनीहरूको विवाह हर हालतमा गराउने जिम्मा मेरो भयो तिमी यदि कसैको प्रतीक्षा गरिरहेकी थियौ भने पनि मलाई भन म उसलाई तिम्रो जिन्दगीमा फर्काएर ल्याउनेछु जिया साँच्चै भनेको यदि यस्तो हो भने बाबाको पनि मन थियो अनि मेरो दुविता पनि सकिन्थ्यो म त बस देवदास सिनेमामा शाहरुखले ऐश्वर्यालाई विदा गरे जे तिमीलाई विदा गर्थे तर दुःखले होइन खुसीले यो अपेक्षाका साथ कि हाम्रो मित्र त जीवनभर कायम रहनेछ ताकि जीवनको अन्तिम प्रहरमा तिम्रो तिम्रो नाति नातिनी अनि मेरो नाति नातिनी लिएर पशुपति दर्शन गर्न आएर यहीँ बेन्चमा बस्दा मेरो मनमा तिमीप्रति अहिले जति नै माया आदर विश्वास र शुभेच्छा होस् बस यति नै चाहन्छु किनकि मेरो मायाको परिभाषा स्वार्थ र ईर्ष्या कहीँ लेखिएको छैन म मन्त्रमुग्ध उसलाई हेरिरहेकी थिएँ तथापि मेरो आँखामा टन्न आँसु भरिएको थियो जैनलाई मैले दसौँ वर्षदेखि देखेँ कि छैन थाहा छैन उसको सोच उसको स्वभाव कस्तो भएको छ यति बेला तर त्यसबेला मेरो मनले यहीँ गवाही दियो कि यसबेला जुन पुरुष मेरो अगाडि बसेको छ मेरो हात थामेर उसको जस्तो विशाल हृदय उदार सोच र निस्वार्थता त कसैमा छैन सायद जैनमै पनि छैन कति भव्य कति सुन्दर परिभाषा मायाको यति सुन्दर सोचाइ मेरो पनि भएको भए जैन र आशीको विवाहपछि म त्यति आन्दोलित कदापि हुँदैन थिएँ होला अचानकै मैले आफूलाई एकदमै हलुका भएको महसुस गरेँ विनितको कुरा सुनेर विनित यसपटक बोल्दा मेरो स्वरमा कुनै हिचकिचावर थिएन मैले उसको आँखामा हेरेर दृढ स्वरमा भने तिम्रो यति लामो कुराहरूको प्रश्नहरूको उत्तरमा म बस यति नै भन्न सक्छु कि मैले आफ्नो विवाहको बारेमा कहिल्यै सोचिनँ जीवन सङ्घर्ष र समस्याहरूमा यति व्यस्त रहेँ कि आफूलाई स्वास्नी मान्छे हुँ भनेर महसुस गर्ने समय पनि पाइनँ त्यसैले पनि होला विवाह त के विवाहको प्रसङ्ग नै असुविधाजनक लागिरहेको छ मलाई जहाँसम्म कसैसँग बाँधिने कुरा छ प्रतीक्षाको कुरा छ म एकै क्षण चुप लागे अनि असहाय भावले टाउको झुकाउँदै भने विनित म यति शकुन्तला हुँ जसलाई दुश्चयन्तले होइन अपितु उसैले बिर्सिदिए उसको दुश्चयन्तलाई मतलब उसले सजग हुँदै सोध्यो मतलब त्यहाँ कुनै कमिटमेन्ट कुनै परिपक्व माया कुनै दृढ प्रतीक्षा त थिएन तर पनि यदि मैले चाहेको भए सायद त्यो सुन्दर बचपनले त्यो अभोध स्नेहले एउटा दह्रो सम्बन्धको रूप लिन सक्थ्यो होला तर तर माषाण री आप घर परिवार समस्या में इस हराए कि उसको प्रतीक्षा तो किस यादसम जिया उसको आँखामा आश्चर्य छल्क्यो म उदास भावले मुस्कुराएँ मात्र को थियो ऊ आखिर आखिरमा विनितले सोध्यो जो पनि थियो मेरो प्रतीक्षा गर्दा गर्दा थाकेर त्यो मोडबाट अघि बढिसकेको छ अब म उसलाई भेट्टाउन त के पछ्याउन पनि सक्दिनँ किनकि अब उसको बाटोहरू कसैको बाटोमा मिसिसकेको छ त्यसैले अब त्यहाँ मेरो प्रवेश निश्चित छ जिहा तर मलाई केही अफसोस छैन किनकि उसले असल साथी र दोहोरो साथ भेटेको छ मभन्दा पनि असल झन् अहिले तिम्रा कुराहरू सुनेर त मानौँ एउटा अपराध बोधबाट उम्किएँ म अब जीवनको कुनै मोडमा उसँग भेट भए म उसँग नजर बचाएर भाग्ने छैन बरु उसको सामना गर्नेछु बधाई दिनेछु उसलाई अनि यही सोचेर गर्व गर्नेछु कि ऊ मेरो अबोध बचपनको साथी थियो मेरो बालसुका थियो चाहे समयले जति कोल्टे फेरोस् चाहे भाग्यले जुन बाटो मोडोस् यो सत्य न मेरो जीवनबाट मेटिन्छ न उसको जीवनबाट त्यसैले म किन कोसिस गरौँ त्यसलाई पुस्न मानौ म आफैसँग बडबडा खेर विनित अन्त्यमा मैले भने साँचो कुरा त यो हो कि मलाई विवाह गर्ने मन छैन कमसे कम, कम अहिले त पटक्कै मन छैन तर फेरि सोध्छु विवाह त गर्नैपर्छ एक दिन भने आज जब कुरा यति अगाडि बढिसकेको छ तब हाम्रो इच्छा नसही हाम्रा आदरणीयहरूको मान राख्ने सही उनीहरूको निर्णय स्वीकार गरिदिए के फरक पर्ला र तर तर तिमी तिम्रो दुश्चयन्तको अलावाहरू कसैसँग बाँधिएर खुसी कसरी हुन सक्छौ तिमी त कमन विनित मले उसको कुरा काट्थेँ भने यति स्पष्ट सबै कुरा भइसकेपछि पनि तिमी कसरी त्यसो भन्न सक्छौ भने नि त्यो कुनै परिपक्व प्रेम थिएन भाईको भए भाई सायद याद बनिसक्थ्यो तर त्यो त बचपना थियो अवधता थियो पवित्र स्नेह थियो त्यसैले त त्यो आज पनि मभित्र जीवित नै छ याद भए त म कोसिस पनि गर्ने थिएँ बिर्सन तर यो त अब यो जे पनि छ म सँगै सकिन्छ अब निर्णय तिमी गर तिमी के चाहन्छौ मेरो सत्य सुनेर मेरो भावना बुझेर पनि तिमी चाहन्छौ मसँग विवाह गर्न भने मलाई पनि केही आपत्ति छैन तिमीसँग बिहे गर्न उसले असहाय भावले टाउको हलाउँदै भन्यो यो कस्तो धर्म सङ्कट जब जिन्दगी अगाडि छ गालो फिँचाएर भने मृत्यु कसरी रोज्न सक्छु ओके एउटा कुरा भन जिया भाग्यले हामीलाई यो सम्बन्धको परिधिमा समेटिने अवसर दियो भने के तिमी माया गर्न सक्छौ मलाई एक दिन या फेरि एउटा सम्झौताबाहेक अरू केही बन्नै सक्दैन हाम्रो सम्बन्ध यदि या यस्तो हो भने यो मित्रता नै काफी छैन र हाम्रो लागि किन हामी हाम्रो सम्बन्धलाई अर्को एउटा नाम दिने कोसिसमा यो निस्थल मित्रतालाई पनि भत्काउने तिमी भन तिमीले भन्यौ एकी क्षण अखी तिमी मलाई मा माया गर्छौ तर विवाह अरू नै कसैसँग गर्छौ यदि यस्तो भयो भने के तिमी पनि माया गर्न सक्छौ उसलाई उसको प्रश्नको बदलामा मैले प्रति प्रश्न म साथ दिनेछु उसलाई सम्मान गर्नेछु उसलाई बुझ्ने कोसिस गर्नेछु बराबरीको स्थान दिनेछु उसँग झुटो बोल्ने छैन रह्यो कुरा मायाको त्यो त मैले गरिसकेँ तर पनि जीव ज्यानले कोसिस गर्नेछु उसलाई खुसी राख्न सम्पूर्ण मनले नसही केही हदसम्म मा माया गर्ने कोसिस पनि गर्नेछु उसले दृढ स्वरमा भन्यो म पनि बस यति नै भन्न सक्छु कि इमान्दारीपूर्वक कोसिस गर्नेछु निष्ठावान रहनेछु आदर गर्नेछु भरोसा विश्वासको मान राख्नेछु अनि मभित्र जीवित मेरो दुष्यन्तले मलाई माफ गर्यो भने एक माया पनि गर्नेछु मैले उसको आँखामा हेरेर भने थाहा छैन ऊ मेरो आँखामा के के खोजिरह्यो म आँखा नझुकाइकन उसको आँखामा नै हेरिरहे उसले माफ गर्न किन जरुरी छ उसले बिस्तारै सोध्यो किनकि की बाल्यकालको एउटा मजाक जस्तो कुरालाई लिएर ऊ एघार बाह्र वर्षसम्म कुनै कठोर तपस्या जस्तै मेरो प्रतीक्षा गरिरह्यो मेरो चाहना अनुरूप बनिरह्यो तर तर मैले उसलाई खोज्नु त परै जाओस् कसैले याद नदिलाएसम्म याद पनि गरिनँ आज त म यो पनि भन्न सक्दिनँ कि म उसलाई धेरै माया गर्छु या आफ्नो स्वार्थको लागि पश्चताप धेरै गर्छु मेरो स्वर अवरुद्ध भयो जिया त्यसैले भनेको यदि यो अपराध बोध र पश्चाताप धेरै भयो भने सायद उसले माफ गरिदिनाले म मा पनि आफूलाई माफ गर्न सक्छु कि अनि यदि कुनै दिन आफूलाई माफ गर्न सके भने म जिउन मुस्कुराउन माया गर्न पनि सक्नेछु कि किनकिन म विश्वास नै गर्न सकिरहेको छैन कि कोही यत्रो लामो प्रतीक्षा गर्न सक्ने मान्छे अचानकै अघि बढ्न सक्छ आफ्नो बाटो बन्न सक्छ हुन सक्छ कुनै मिसअन्डरस्ट्यान्डिङ कुछ गुंजाइश छजानमें मुद उसको विवाह में सामिल होना पगे थे जाने कि न समझे कस को याद समेटू मैं आपने स्मृति में नचाहरे कने रहे मैं उस याद नगर छाती भित्र कहीं उसको साथ में बीतिक हरक पल समेटे रा राखे रहे मैं विनीत मन सक उस पाने सकते भस्त महसूस करते तर जब उस गुमा विश्वास भो तब ल प्राप्त गर्नुको कुनै अर्थ नै रहेन त्यसैले पनि म विवाह गर्न चाहन्न उसलाई गुमाउनुमा सर्वथा मेरै कमजोरी र दोष छ त्यसैले यति धेरै अपराध बदलेग्रस्त छु म अब कहीँ विवाह गरेर त्यसको मर्यादा पालन गर्न सकिनँ त्यसप्रति निष्ठावान हुन सकिनँ भने कसरी माफ गर्छु म आफूलाई त्यसो भए कसरी मन्जुरी दियो त यो विवाहको लागि त्यसको तीनवटा कारण छ मैले बिस्तारै भने सबैभन्दा पहिलो त म अदित म्यामको मन भाँच्न चाहन्नथेँ दोस्रो मैले विवाहको स्वीकृति नदिएसम्म उहाँले अतुलको मेघनासँग विवाह गर्ने प्रस्तावको बारेमा सुन्नै चाहनु भएन अनि तेस्रो आखिर कुनै न कुनै दिन विवाह त गर्नु नै छ मैले आफ्ना शुभचिन्तकहरूको जबरजस्तीमा एक्लोपनको डरले या फेरि कारण जेसुकै होस् अब पछुताएर प्रतीक्षा गरेर कुनै औचित्य पनि त छैन फेरि जीवनको कुनै मोडमा उस उससँग भेट उसले मेरो एक्लोपन महसुस गरेर दुःखी होस् यो पनि त चाहन्न जब उसले मलाई पाषाण हिँड्दै र निर्मोही सम्झेर आफ्नो बाटो नै मोडिसकेको छ भने म चाहन्छु कि यो भ्रम जीवन पर्यन्त रहिरहोस् ऊ खुसी सुखी रहोस् आफ्नो जीवनमा म खुसी हुन नसके पनि बाँचिरहने कोसिस गर्नेछु बिनित विचित्र भावले मलाई हेरि मात्र रह्यो केही बोलेन बरु मैले नै अगाडि भने तर अहिले तिमीसँग कुरा गरेर यस्तो लाग्यो कि यदि तिमीसँग विवाह भयो भने मेरो वैवाहिक जीवन कठिन हुने छैन किनकि की जीवनसाथीको रूपमा एउटा असल साथी भेटाउनेछु एउटा सहृदय पुरुष भेटाउनेछु मैले जसले यो जियाकान्तभित्र कि अबौ जियालाई राम्ररी बुझ्न सक्नेछ त्यो त म अहिले पनि छु त्यसको लागि विवाह नै किन गर्नुपर्छ र उसको गम्भीर स्वरले म एकै क्षण अक्क नबक्क भएँ तर फेरि आफले सम्हाल्दै भने त के तिमी साँच्चै नै विवाह गर्न चाहँदैनौ मसँग मैले कहाँ त्यस्तो भनेर उसले अकमकाउँदै भन्यो मूर्ख म त बस यति नै भन्न चाहन्छु कि कसैको मान राख्न र रा, कसैको जिन्दगी बनाउने प्रयासमा तिमी त्यो निर्णय नगर जसले भोलि तिमीलाई पछुताउन बाध्य गर्छ मेरो त के ढुङ्गा खोजिरहेँ जीवनभर आज देउता भेटेको छु म किन खुसी हुन्न तिमी चाहे जुनसुकै कारणले मेरो जिन्दगीमा आयो भने म जति सौभाग्यशाली अर्को को हुन सक्छ तर जिया म खुसी त्यसबेला मात्र हुन सक्छु जब तिमी खुसी हुनेछौ तिम्रो साँचो खुसी नै मेरो जीवनको अमूल्य उपलब्धि हो बिनित मेरो स्वर थरथरायो त्यसैले म तिमीसँग बिहे त गर्छु तर यति हतारले होइन अतुल र मेघनाको विवाह हुन देऊ त खै र विवाह हुँदै नै छ तिमी सोच स्वतन्त्रतापूर्वक निधो घर कसैको दबाब बिना आफैलाई सोधेर हेर कि तिमी के चाहन्छौ जब तिम्रो मनले भन्छ कि तिमी यो विवाहको लागि तयार छौ तब मात्र मसँग विवाह गर्छु यो सबको लागि म तिमीलाई एक वर्षको समय दिन्छु मेरो स्वार्थले यहीँ भन्छ कि म तिमीसँग अहिले अतुल र मेघनाको सँगै बिहे बिहे गरौँ तर मेरो तिमी प्रतिको अन्तहीन माया र मेरो विवेकले यही भन्छ कि म तिमीसँग इन्गेजमेन्ट पनि नगरौँ अहिले ताकि तिमी आफूलाई मसँग बाँधिएको महसुस नगर ठिक छ हाम्रा आदरणीयहरूलाई विश्वास दिलाउन हामी विवाहको मन्जुरी त दिनेछौँ तर यस अर्थमा कि यसको लागि हामीलाई एक वर्षको समय चाहिन्छ चा। कसो उसले अन्तिम शब्द मलाई लक्ष्य गरेर भन्यो मैले आफूलाई एकदमै हलुका महसुस गरेँ तुरुन्तै विवाह त म कदापि चाहन्नथेँ तथापि मसँग विकल्प पनि थिएन तर विनितले विनितको परिपक्वताले म समझदारीले मेरो सारा दुश्चिन्ता मेटाइदियो मैले मनमा नै विवाह गर्ने निर्णय गरेँ त्यसबेला मेरो मनमा यति धेरै सम्मान र स्नेह थियो उसप्रति के मैले नचाहँदा नचाहँदै पनि म उसलाई अङ्काल्न पुगेँ मेरो त्यो अप्रत्याशित प्रतिक्रियाले ऊ एकै क्षण स्तब्ध भयो तर फेरि उसले मलाई हलुकोसँग गालेर मेरो निधारमा चुम्दै भन्यो जिया यो विश्वास यो सम्मान तिमीलाई नै थाहा छैन अहिले यो पलमा तिमीले मलाई के दिएकी छौ मेरो विश्वास गर जिया मैले त यो पलको पनि कहिल्यै कामना गरिनँ तर अब यो विश्वास यो सम्मान र यो पलको मान राख्न नै सही म आफ्नो सारा जीवन अर्पिदिनेछु धन्यवाद धन्यवाद तिमीलाई कि तिमीले मेरा भावनाहरूलाई यति ठूलो सम्मान दि हाम्रो निर्णयको सबैभन्दा तीव्र विरोध अदिति म्यामले नै गर्नुभयो उहाँ त यहीँ चाहनुहुन्थ्यो कि मेरो विवाह पनि मिताको सँगै होस् तर बेदराज शर्माले के सोचेर कुनै सहमति दिनुभयो उहाँ सहमत भएपछि म्यामलाई सहमत हुन करै लाग्यो मिताको सँगसँगै अतुट र मेगनाको पनि विवाह हुने भयो जुन मेरो लागि एकदमै ठुलो खुसीको कुरा थियो अतुल र मेघनाको कुरा पक्का गर्ने बेलामा म्यामले मेरो र विनितको पनि विवाह पक्का गर्ने अड्डी लिनुभयो विनित र मेरो केही जोड चलेन घरमा मेरो विवाह विनितसँग हुने कुरा सुनेर सबै खुसी भए तर किनकिन मानी र हेमान्टी त्यति खुसी देखिएनन् तँलाई खुसी लागेन म मा, मानिससँग सोध्न बाध्य भएँ मेरो छोड तँ भन् खुसी लागेन उसले उल्टै सोधे उसको प्रश्नले एकै क्षण हडबडाएँ तर फेरि सम्मा लिँदै भने पागल भइसकी क्या हो खुसी नभए विवाह किन गर्थे सायद यो परिवारको जिम्मेवारी जस्तै यो विवाह पनि कुनै जिम्मेवारी नै हो तेरो लागि जसलाई तँ पूरा गर्नेवाला छ तर दि यहाँ त कमसे कम, कम कर्तव्य र जिम्मेवारी छोडेर आफ्नो खुसीलाई प्राथमिकता दे जसले उदा स्वरमा भने मेरो मन कस्तो कस्तो भयो म बहाना बनाएर उसको अगाडिबाट हटेँ यहीँ प्रश्न हिमान्टीसँग गर्दा उहाँले भन्नुभयो पता नै बेटा खुस हुन त चाहन्छु तर तर सायद तेरो नामसँग यो नामभन्दा अर्को कुनै नाम जोडिएको भए म ज्यादा खुस हुन्थेँ तर तर फेरि सोध्छु लड़का एकदमै असल छ त तेरो जे भए पनि उसले तँलाई प्यार गर्छ यति मलाई पता छ त्यसैले विधा त मेरो मन चिसो भयो म सबै कुरा बिर्सिएर एउटा नयाँ सुरुवातको कोसिस गरिरहेथेँ तर जैन यस्तरी कुदिएको थियो मेरो जीवनमा कि लाग्दै लाग्थेन कि ती साना साना कदमका डोबहरू हामीले रानी छोडेर आयौँ डोबहरू त लागिरहेको थियो कि कहीँ मेरो छातीभित्र आज पनि ताजै छन् कसरी मेट्थे म ती चिन्हहरू जुन कि समयक यति लामो बाटो पार गरेर यहाँसम्म आइपुग्दा पनि मेटिन त के धमिलिन पनि सकेन भने विनित र मेरो कुरा भएको तेस्रो दिन अतुल र मेघनाको कुरा छिन्दा एकदमै सीमित घर परिवारको मात्र उपस्थितिमा मेमले जबरजस्ती हामी दुबैलाई टिका लगाएर विनित मेरो पनि कुरा पक्का गरिदिनु त्यो दिन मेरो मनमा आत्मामा जसको नाम लेखिएको भए पनि मेरो जीवनमा विनितको नाम लेखियो मैले नचाहँदा नचाहँदै अनि सायद विनितले पनि नचाहँदा नचाहँदै अरू जे जस्तो भए पनि म्यामको खुसी हेर्न लायक थियो आँखामा हर्ष र विस्मातको आँसु एकैपट एकैपटक उम्लिरह्यो काँतर सुरमा उहाँले मलाई र विनितलाई हजार हजार आशिष दिँदै भन्नुभयो आज आधी भएको भए कत्तै खुसी हुन्थ्यो नि तर केही छैन कहीँबाट त ऊ हेरिरहेको होला नि हामीलाई मलाई विश्वास छ कि हर्षले विवोर भएको होला ऊ किनकि उसकै जियाकान्त अब जिया, जिया बनेर मुक्त हुँदैछ एक्लोपन उदासी र यो अथक यात्राबाट अनि खुसी छु कि आज म कमसे कम उसको एउटा सपना पुरा गर्न सफल भएकी छु म उहाँले मेरो निधारमा सुन्नुभयो अनि अगाडि भन्नुभयो तिमीलाई धन्यवाद जिया कि तिमीले मेरो कुराको मान राखेर रा। मलाई आदिको सपना पुरा गर्ने अवसर दियो सरको प्रसङ्गले मेरो आँखामा आँसु भरियो तथापि यो सोचेर मन हलुका भयो कि मेरो नसहित कमसेकम उहाँहरूको सपना त पुरा भएको छ भोलिपल्टदेखि मिताको विवाहको दौडधूपले कसैलाई साससम्म फेर्ने फुर्सद थिएन यति छोटो अवधिमा दुईवटा विवाहको व्यवस्था मिलाउनु कुनै खेलाची पनि त थिएन हुन त मेघनाको तीव्र विरोधमा उनीहरूको विवाह कुनै धुमधामका साथ नहुने भएको थियो मिता को विवाह को दिन अतुल और मेघना को विवाह गुहेश्वरी मंदिर दुई परिवार को मात्र उपस्थिति में मा होलिपल को रिसेप्शन पार्टी अतुल मेघना रिता को तर्फवा साझा थी पार्टी सारा खर्च मैम ने नहीं उठाते हुए विरोध करना खोज्ता हक है मेर जब मेर हो भाई को खर्च कर सू मे आत्मा में बसे मेरी आपने जिया मेरो आफ्नो परिवारको लागि किन खर्च गर्न सक्दिनँ यसपटक जिती गऱ्यौ भने विश्वास गर तिमीले मेरो नराम्रो गाली खानेछौ जिया अब त यो तेरो मेरो भन्न छोड जब आदेशले हामीलाई एउटा अटुट बन्धनमा बाँधिएर गइसकेको छ भने तिमी किन यो भेदभाव महसुस गर्छौ भनेर जङ्गिनु भयो अगाडि म के भन्न सक्थिन मैले उहाँलाई आफ्नो इच्छा लागेको गर्ने छुट दिएँ सबजना व्यस्त बेफुर्स युद्ध विवाहको तयारी भइरह्यो विवाह पक्का भएपछि हतुले अदिति म्यामसँग आफ्नो सारा गल्ती अभद्रता र उदण्डताको लागि खुट्टा समातेर माफी माग्यो र भविष्यमा उहाँको भाइ बाहिर देखाउने प्रण गरे उसले मेरो पनि खुट्टा समात्ने कसर मात्र बाँकी राख्यो म्यामले त थाहा छैन उसलाई माफ गर्नुभयो कि भएन तर मैले उसलाई मनले माफ गरिदिए मिताले मसँग जति नै सामान्य हुने कोसिस गरे पनि म सामान्य हुन सकिरहेको थिइनँ उसँग किनकिन यस्तो लागिरहेको थियो कि यिनीहरू मेरो जिम्मेवारी हुन् जिन्दगी होइनन् यो विवाहको तयारी पनि म जिम्मेवारी मानेरै गरिरहेकी थिएँ यो जिम्मेवारीमा कहीँ खुसी पनि समावेश थियो मलाई महसुस नै भइरहेको थिएन मिताको विवाहको अघिल्लो दिन बिहानै अदिति म्याम मेरो परिवार र अर्थसँग सुरुवातदेखि नै जोडिएका केही बुजुर्गहरूको उपस्थितिमा अतुल र मेकनाको विवाह सम्पन्न भयो त्यसबेला त सबैको आँखा मासु आयो जब बेद्राज सरले साँच्चै नै बाबु बनेर मेघनाको कन्यादान गर्नुभयो मेघनाको हालत झन् यस्तो थियो कि बिचरी त्यसै त्यसै विवल हुँदै बेद्राज सरलाई अगालिरहेकी थिए त्यो के विवाह केवल एउटा साधारण विवाह मात्र नभएर एउटा सुन्दर उदाहरण बन्यो त्यसबेला जब विनितले मेघनालाई बोकेर तलसम्म ल्याएर कारमा राखेर विदा गर्यो त्यसबेला मेरो छाती साँच्चै नै चौडियो यो सोचेर कि म त्यो परिवारसँग जोडिन जाँदैछु मेघनाले अदिति म्यामले लाख विरोध गर्दा गर्दै उहाँको खुट्टा समातेर भने आमालाई त म अभागिनीले देख्नै देखिनँ त्यसैले आमाले सिकाउनु पर्ने थुप्रै कुराहरू सिकेको छैन मैले हजुरसँग सिक्ने कोसिस गर्ने सुमनले तर पनि कहीँ कुनै त्रुटि कुनै गल्ती भयो भने यो सम्झेर माफ गरिदिनुहोला कि म अनाथ म्यामले मेघनालाई अगाडि बोल्ने मौकै दिनु भएन उसलाई अँगालेर छातीमा टाँस्दै भाभिहरू स्वरमा भन्नुभयो विद्रा शर्माकी छोरी र विनिश शर्माको बहिनी भएर तिमीले आफूलाई कसरी अनाथ भन्न सक्यौ मेघना मेरो सहोदर भाइले त मलाई कहिले दिदी भन्ने अवसर पनि दिएन तर विश्वास गर तिमीले चाह्यो भने म अवश्य आमा भनेर देखाउनेछु मेघनाले मलाई अँगालेर सहज्र आँसुका साथ भने जिया मैले जिन्दगीमा फेरि कहिल्यै विवाह नगर्ने निर्णय गरेकी थिएँ तर जब मैले जब मैले थाहा पाएँ कि मेरो र अतुलको विवाह नभए तिमी पनि विनितसँग विवाह गर्ने छैनौ तब मलाई लाग्यो कि कि मर्नेसँग मेरो जति प्रकार सम्बन्ध भए पनि जीवितहरूको लागि पनि मेरो कुनै कर्तव्य छ जुन पूरा गरिन भने म कसरी भन्न सक्छु कि म मा विश्वराजलाई माया गर्छु वित बाबाले बाबालाई माया गर्छु मेरो लागि त विश्वरासँग बितेका मिठा नमिठा पलहरूको याद नै काफी छ जिया तर तर विनित सायद तिमी बिना मले हात उठाएर उसको मुख थुन्दै भने तिमीलाई पहिलो पटक देख्दा नै मलाई लागेको थियो कि तिमी र ममा कहीँ कुनै समान अवश्य छ मेघना अहिले तिमीले यो भनेर साबित गरिदियो कि मेरो सोच्नु गलत थिएन अहिलेसम्म जस्तो जे भए पनि नयाँ जीवनको सुरुवातसँगै कोसिसम्म गर आफ्नो लागि पनि बाँच्ने नत्र सायद म आफूलाई माफ गर्ने छैन किनकि यो विवाहको तिन चौथाइ जिम्मेवारी मेरो नै हो त्यसैले मेघना आजको दिन म तिम्रो लामो आयुको सुखपूर्ण जिन्दगीको भन्दा पनि तिम्रो त्यस्तो जिन्दगीको कामना गर्दछु जसमा तिमी आफ्नो लागि बाँच्न सक र आफू हुनुको अर्थ बुझ्न सक मन्दिरको सा विवाह साधारण भए पनि घरमा म्यामले मेघनालाई सारा रीति पुर्याएर भित्र्याउनु भयो पहिले त उहाँ राजीनी हुनुहुन्थेन अतुललाई त्यो घरमा राख्न तर मेरो जिद्दीमा म्यामले मेघनालाई मात्र होइन अपितो अतुललाई पनि त्यो घरमा फेरि भित्रिने अनुमति दिनुभयो खानासाना खाएर एकछिन कार्यालय पुगेर आएर ममितालाई मेहेन्दी लगाउन उसको एकजना साथी कहाँ छोड्न गए उसलाई मैतीदेवी छोडेर बानेश्वर फर्कन लाग्दा जानुको स्कुलबाट पास हुँदा मलाई अचानकै याद आयो कि आज उसको स्कुलमा कुनै कार्यक्रम छ त्यसैले त ऊ अतुलको विवाहमा राम्ररी सम्मिलित हुन सकिन हुन त मेरो अति व्यस्तताको कारण म प्राय एकदमै कम उनीहरूको स्कुलमा हुने यस्ता कार्यक्रमहरूमा सम्मिलित हुन भ्याउँथेँ तर आज किनकिन बाटो काटेर जान मन लागेन तथापि मेरो कार्यालयमा जरुरी काम थियो एकैछिन पसेर जान्छु भन्ने सोचेर मैले गाडी मोडेँ स्कुलको हलमा थाहा छैन कति बेलादेखि कार्यक्रम सुरु भइसकेको थियो एकमन त लाग्यो कि फर्केर जाउँ तर फेरि आफूलाई जानुको अभिभावक भनेर चिनाउँदै आफूसँग काड नभएको र ढिलो आएकोमा क्षमा माग्दै म मा भित्र पसेँ भित्रको अध्ययारोमा निकै बेर त मैले केही ठोम्याउनै सकिनँ तर फेरि आँखा त्यहाँको अपर्याप्त उज्यालोको अभ्यस्त भइसकेपछि त्यही पछाडि नै एउटा खाली ठाउँ खोजेर बसेँ रङ्गीचङ्गी ड्रेसमा सजिएका फुच्चाफुची र उनीहरूको बाल सुलभ प्रस्तुति हेरेर एकै क्षण भए पनि आफ्ना सारा दुश्चिन्तहरू बिर्सिएँ मैले थाहा छैन यसरी नै कति समय बित्यो फुच्चाफुचीहरू आफ्नो सामर्थ्य अनुसारको प्रस्तुति लिएर मञ्चमा आइरहे कोही डाक्टरको पहिरनमा आए डाक्टरको अभिनय गरेर डाक्टर बन्ने गरे इच्छा व्यक्त गर्थे मैले कोही इन्जिनियर त कोही पाइलट कोही मन्त्री प्रधानमन्त्री बन्ने इच्छा राख्दथे भने कोही मदर टेरेसा बन्ने अभिलाषा राख्दथे निकै बेर बितिसकेको थियो तर जानु देखा परेकी थिएन उसको पालो थियो, या आउने बाकी नी थियो, मैं ठहे पाइन तर अब मै ढिल भैसकों भोलि को बिहेर लालिंग छोड़े हिड़े कि मैं तरी कसि रहते मगि बढ़े बेला जान को नाम अनाउंस भो मगि बढ़ना सकें ऊ के बढ़ना चाहन्थ मान्न चाहन्थे मसलाई मा बनाने जुन ऊ बन्न चाहन्छे मैले मनमा नै प्रण गरेँ अनि फर्केर त्यहीँ गएर बसेँ जानु स्टेजमा आई मैले उसलाई धेरै दिनपछि निहालेर हेरेँ सायद मनिषासँगको कुराकानीपछि पहिलो पटक उसले कुनै विशेष पेसालाई परिलक्षित गर्ने पुस्ता लगाएकी थिइनँ एउटा प्लेन ग्लासको चस्मा उसले लगाएकी थिए त्यसबेला साइडमा एउटा झोला भिडेकी थिए अरू अरू केटाकेटीहरूको जस्तो झिलिमिली ड्रेस पनि थिएन उसको एउटा सादा जिन्स र टी सर्ट लगाएकी थिए उसले उसको त्यस बेलाको गम्भीर अनुहार देखेर मलाई आत्मग्लानी महसुस भयो मलाई लाग्यो कि म सायद उनीहरूको रेखतेक लापरवाहीपूर्वक गर्दैछु उदासीन हुँदैछु उनीहरूप्रति मेरो नाम जानुजिया पण्डित हो अनि म कक्षा पाँचमा पढ्छु उसले स्थिर स्वरमा भने उसको नामको पछाडि आफ्नो नाम सुनेर म छक्क परे यो त मलाई थाहै थिएन मैले त केवल जानु पण्डित मात्र लेखाए थिएँ उसलाई स्कुल भर्ना गर्दा फेरि यो मेरो नाम <laughs> म डाक्टर इन्जिनियर पाइलट केही बन्न चाहन्न ऊ भन्दै थिए भविष्यमा म जियाकान्त बन्न चाहन्छु उसका शब्दहरू कुनै बेगवान भारी चिज जस्तै मेरो मुटुमा आएर ठुकियो म कातर भावले उसैलाई हेरिरहेँ जानुभन्दा अगाडिका फुच्चाफुच्चीले आफ्नो इच्छा व्यक्त गर्दा हल अभिभावक र शिक्षकहरूको तालीले गडगडायो तर यसपटक उनीहरू एक आपसमै सोधखोज गर्न थाले कोहो यो जियाकान्त भन्ने कसैले भन्यो लेखक हो क्यारे अर्कोले असहमति जनाउँदै भन्यो होइन होइन लेखक होइन पत्रकार हो क्यारे त्यहाँको त्यो व्यावधान हटाउन स्टेजमा प्रकट भएकी एउटी अध्यापिकाले जानुसँग सोधिन् कोहो जानु यो जियाकान्त तिम्रो आमा जानुको स्वरमा यति आत्मविश्वास थियो कि म आश्चर्यचकित भएँ तिमी किन जियाकान्त भन्न चाहन्छौ अध्यापिकाले फेरि सोधिन् मेरो दिदीले भनेको डाक्टर इन्जिनियर बन्न पैसा र मेहनत खर्च गरे पुग्छ अरे तर जियाकान्त बन्न आफैले खर्च गर्न सक्नुपर्छ टुक्रा टुक्रामा आफूलाई अरूमा बाँड्न सक्नुपर्छ अरे सारा हल स्तब्ध उसलाई नै हेरिरहे म भविष्यमा जियाकान्त बन्छु विश्वास गर्ने लायक बन्छु जिम्मेवारी बोक्ने लायक बन्छु अनि म मेरी आमादीको बोझ अलिकति भए पनि बाडेर उसलाई सुस्ताउने मौका दिन्छु र उसको विश्वास उसको मायालाई कहिले लज्जित हुने मौका दिन्न मैले देखेँ यसपटक अगाडि कहीँ मानिससँग बस्नुभएकी हेमा आन्टीले उठेर ताली बजाउनु भयो त्यसपछि त मानव तालीको फेल छुट्यो त्यहाँ सबैजनाले उठेर ताली बजाए अध्यापिकाले जानुको पिठ्यौँ ठोकिन् म त तालीको गडीका डाहोटमा थाहा छैन कहाँ पुगेँ के हो सम्मान काफी थिएन ली अझै गडगडाइरहेको थियो म बिस्तारै उठेँ अनि असुपृत आँखाले मञ्चमा उभिएकी जानुलाई हेर्दै बाहिर निस्केँ बाहिर निस्कँदा निस्कँदै मलाई याद आयो कि जानुले लगाएको लुगाले प्लेन ग्लासको चस्मा जुन म एकदमै धेरै बेरसम्म लेखपड गर्नुपर्दा आँखालाई आराम दिन लगाउने गर्दथेँ जसले मेरो व्यक्तित्वलाई औलाउँथ्यो आसी, मेरो स्वर चर्को भए पनि उसले सुनिन सायद त्यसैले ऊ अघि बढिरहे त्यो मेरो आशीलाई भेट्ने तीव्र इच्छा थियो या जैनको बारेमा जान्ने उत्सुकता मलाई थाहा छैन तर म हातको झोलाहरू ते फालेर मान्छेको भिड छिजुल्दै ऊ भएतिर दगोरेँ आशै म फेरि चुच्याएँ यो पटक उसले सुनि सायद उसले फर्केर हेरी मेरो मन ढुक्क फुल्यो कति सुन्दर भएकी थियो अनुहारमा खुसी र सन्तुष्टिको आँखा आँखामा अनौठो चमक मेरो आंखा मंसू भरियो, कि बड़ी मरू कहीं चाहन सकते भगवान मेरी सखीला सदै यख मैं मोटू थामेर प्रार्थना करे जिया ऊ मा ठूल स्वर में चिचियाई तू यहां कह मही बोलना सक उ मै आए अखाले कति मोटी भी मैं उसाल अबरुद्ध स्वर में दुईवटा जान अटो न ऊ हाँसे तर मा थो किस को आंखा ओभानो थे दुईटा जान मैले उसबाट अलग हुँदै सोधेँ मतलब मूर्ख बुद्धि यति सिम्पल कुराको पनि अर्थ खोज्छे कमसे कम, कम कोसिस त गर बुझ्ने उसले अलि छेउ लाग्दै कम्बरमा हात राखेर मैले उसलाई तलदेखि माथिसम्म निहालेर हेरेँ अनायसे मेरो मुखबाट निस्कियो यु यस आई मिन आम प्रेग्नेन्ट उसको आँखामा फेरि आँसु छल्क्यो तर ओठरो महक्ताका साथ मुस्कुराइरहे मैले फेरि उसलाई अँगालेर भने कङ्ग्रा छुले सुन्छु हेरि लौ त आसी नानीलाई देखेर पो यो लड्की सारा सामान फ्याकेर त्यसरी भागेको रहेछ म सम्झेँ कसैले पर्स मारिलियो हस्याङ फस्याङ गर्दै नजिक आइपुग्नु भएको हेमा आन्टीको कुरा सुनेर हामी अलग भयौँ आसीले हेमा आन्टीलाई पनि अँगाली उहाँले उसलाई हजार हजार आशीर्वाद दिनुभयो न नभागेर के गर्नु आन्टी आज लगभग दुई वर्षपछि देखा परेकी छ अहिले अहिले पनि नसमाते थाहा छैन फेरि कहिले यसको अनुहार देखिन्छ नत्र यसको के भरोसा मेरो जीवनमा त्यत्रो भुइँचालो जाँदा पनि केवल फोनबाटै औपचारिकता निभाई भेट्न समेत आइन अहिले पनि त यहाँसम्म आएर हामीलाई भेट्न आएकी छैन हेर्नुहोस् आन्टी यसको गुनासो अझै छैन भने मैं तला बेला मेरे सासू चिकित्ते भर हमें किडनी ट्रांसप्लांट को लेलोर लत्रिमी तो बज्र भेट आऊ थे फोन तो करेक नहीं थे तरही दु तीन महीना लो पोड़ पैलेकर अंसम आए घर की तरे आज बिहान तो बल्ल विराटनगर आए यहाँ काम थो जरूरी तेले यहीं आए अब एक्ल आएस मले अगाडि केही भन्न सकिनँ केवल हलिरहेको मुटुलाई थामेर उसलाई हेरिरहेँ तँलाई त थाहै छ आफू त्यस्तो एक्लो एक्लै हिँड्ने खालकै परिएन त्यसैले बुढालाई नलि त कहीँ डेक चाल्िनँ त्यसैले त यतिका दिनपछि बल्ल काठमाडौँ आएकी छु मलाई के भनौँ के भनौँ भयो त्यसैले चुप लागिरहेँ अनि तँ यो कार्यालय टाइममा यहाँ के गरिरहेकी छस् नि कहीँ अर्थ छोडेकी छैनस् त्यो पनि छोडे बाँकी के नै रहन्छ र मेरो जीवनमा मैले नचाहँदा नचाहँदै पनि मेरो स्वरमा उदास्य मिसियो तर फेरि तुरुन्तै आफूलाई सम्हाल्दै भने के त मिताको विवाहको किनमेल गर्न आएको मिताको बिहे ऊ कराई कस्तो अचम्म यति चाँडै त्यस्तै पऱ्यो घर आइजो अनि बसेर कुरा गरौँला अहिलेलाई यति नै जानी राखे पर्सि मिताको विवाह छ जसमा सगाउन आउने नआउने तेरो मर्जी तर आशीर्वादको लागि भने त आउन जरुरी छ कमन जिया उसले मेरो हात थामी अनि आत्मीय स्वरमा भने मेरो जरुरी काम नभएको भए म अहिले तँसँग जाने थिएँ तर त विश्वास राख अगाडि आउन सकिनँ भने पनि विवाहको दिन पक्का आउँछु तँसँग मेरो पनि थुप्रै कुरा गर्न बाँकी छ जयनलाई पनि लिएर आइजो म काड तेरो मामा घरमा जिया अब त्यति टाढा पनि नबन मलाई मैले भने नि म आउँछु श्रीमानको साथमा ऊ एकै क्षण अड़ी, अनि फेरि दृढ स्वरमा भने चाहे जेसुकै हो अब उस बेला त्यति बेला भनेका शब्दहरूमा मेरो ध्यानै गएन म त बस यहीँ सोचेर रह थर्थ्यै रहेकी म यतिका वर्षपछि जैनलाई देख्नेछु त्यसपछि ऊ आन्टी र मसँग अलग भएर अघि बढी हामी घर फर्कियौँ म बडो आतुरताका साथ नचाहँदा नचाहँदै पनि जैनको प्रतीक्षा गरिरहेँ था कि वर्षसम झुकी याद नुप्रे पलर मैं याद आई रहे ती पल जिसमें केवल मैन थो अुप्रे बचपना और आत्मीयता मूलासाइ कि जैन अब आस्ती थियो भैस अब उसका सपना और जिम्मेवार जिम्मेवारी थे अब उसका सपना और जिम्मेवारी थे तर मन थो किवल उसने कल्पना ने नहीं आंदोलित भैर थी मोदो मोटू को ढुकडुक कंचटट में बजे महसूस कर रहे थे हरफल कसिया बोला झस्क रहें कसले पछाड़ी आए छुदा तर्सी हरक पटक डोरबे बजा यही महसूस भैरे कि सायद जैन रंसी नए मेरे तेरी होश उड़े देखे हेमा आंटी ने मेरे निधार छाई सो लड़क तबियत त ठीक है तेरो मैं मेरे निधार भाँ को हाथ थामेर आफ्नो मुटु भएको ठाउँमा राख्दै भने म त ठिक छु आन्टी तर तर लाग्छ यसलाई के केही भएको छ है ईश्वर आन्टी डराउनु भयो यो त बहुत छिटो छिटो धड्किरहेछ कहीँ कुनै अट्याक, आन्टी मेरो यो मुटु कुनै बिमारी कुनै रोगले धड्काएको होइन यसलाई त त्यो नामले धड्काइरहेको छ जसलाई मैले कहिल्यै आफ्नो अन्त संस्करणबाट पनि चिहाउन दिइनँ तर पनि हेर्नुहोस् त्यो नामको कमाल त्यसले यो पाषण जियाको मुटु पनि धड्काइदिएको छ बिउताइदिएको छ उसलाई उसको लामो समातिबाट अनि जताइदिएको छ यो हृदयमा हुन्छ जसलाई जन्म जन्मान्तरको दुरीले बिर्साउन सक्दैन भने वर्षौँको के कुरा दर दर मेरो अनौठो कुरा सुनेर आन्टी वाल्दा परिरहनु भयो केही बोल्न सक्नु भएन छोड्नुहोस् तपाईँ बुझ्नुहुन्न म त्यहाँबाट उठेर हिँडेँ प्रभाकरले पनि सोध्यो के भएको छ भनेर तर म के भएको छ भन्न सक्थेँ र कसैलाई विवाह परिवेशको परिवारको चाहना अनुसार बिस दिन त होइन तर पच्चिस दिनको दिनमा हुँदै थियो अनि यो पच्चिस दिनभित्रमा हामीले जुन तयारी गरेका थियौँ त्यो पत्याउन सक्ने थिएन मैले एउटा घरबाहेक अरू सब दिन ठिक्क पारेकी थिएँ मितालाई परिवेशका परिवार दङ्ग थिए मानि थिए अनि म प्रभाकर विनित जीवना सर हेमा आन्टी दिलबहादुर अङ्कल भर्खरै दुवैबाट आइपुगेको कवीर अनुपमा दिदी र अदिति प्रति आभारी थिएँ यो उहाँहरूकै सहयोग र साथ थियो कि यो विवाह यति छोटो अवधिमा यति धुमधामसँग हुँदै थियो भोलि बिहान मिताको स्वयंवर थियो अनि दिउँसोदेखि भोज राति कन्यादान थियो अनि पर्सि सबैले मिता विदा हुँदै थिए यो घरबाट बिहान सात बजे नै स्वयंवरको साइद थियो अनि म अपेक्षा गरिरहेकी थिएँ कि आशी जैनसहित स्वयंवरमा सम्मिलित हुन आउनेछ तर स्वयंवर त के भोजमा पनि उनीहरू आएनन् आशीका मामा माइजू आउनुभयो उहाँहरू फर्कने बेलामा मैले हिचकिचाउँदै दे सोधेँ आशीहरू किन आएनन् उत्तरमा माइजूले आशीलाई सोन्चो नभएको बताउनु म निराश भएँ कन्यादान राति दस बजी सकियो हेमान्टीले मितालाई केही बेर आराम गर्न पठाउनु भयो पण्डित बाजे जग्गेको पूजा सरदाम ठिक गर्न लागे म उनलाई चाहिने सामानहरूको व्यवस्थामा लागे घर एकैक्षण एक शान्त भयो बाजा बजाउनेहरू पनि सुस्ताइसकेका थिए सायद जिया बहिनी कोही भेट्ने मान्छे आउनु भएको छ कबीरले ढोकैबाट कराएर भन्यो विवाह घर थियो हजारजना आइ गइरहेका थिए तर पनि यति ढिलो को आयो होला मलाई भेट्न भन्ने उत्सुकताले म पूजा भाँडा मिलाउँदा मिलाउँदै यसै छोडेर टावेलले हात पुस्तक पूजा कोठाबाट निस्किए विवाह घरको जग्मग उज्यालोमा ढोकामा उभिएकी आशीमाथि मेरो आँखा एक सेकेन्ड नअडिएर उसको छेउमा उभिएको सुदर्शन पुरुषमा गइरहल्थियो मेरो हातबाट टावेल खस्यो मैले आफ्नो दुवै हात आश्चर्यपूर्वक खुलेको मुखमा राखेँ मेरो मुटु एकपटक बेसरी हलियो तर फेरि थाहा किन यो सामान्य रूपमा धड्कन थाल्यो जयन मेरे स्वर बिस्तार कापियो तर फिर तुरंत मैं सुदृढ़ स्वर में भने तिम्रो विवाह में उपस्थित भर तिम्म बधाई दिन सकते आज मेरे तो संगा राखेको शुभेच्छा रधाई स्वीकार कर जैन सुखद दाम्पत्य जीवन हार्दिक मंगलमय शुभकामना तिम्मी तिमी दुबईलाई मैं आशीला अंगा तर आशी को कांधवा भी मसी हिं ठाईन कसक उठ में एटा निश्चल मुस्कान उधाओ उसले लगभग तानेरै मलाई आस्तिबाट अलग गराएर मैले अप्ठ्यारो मान्दा मान्दै हलुकासँग गाल्यो अनि कोमल स्वरमा भन्यो जिया बधाई त तिमी सही दिँदैछौ त्यसैले मलाई स्वीकार छ तर जुन नाम तिमी लिइरहेकी छौ त्यो गलत छ मतलब यसपटक म जबरजस्ती उसँग अलग भएँ अनि आश्चर्यपूर्वक उसलाई हेर्न थालेँ मलाई थाहा छ एघार बाह्र वर्षको अवधि थोरै हुँदैन कसैको पनि स्मृतिमा थोमिल्याउन तर के तिमीलाई मेरो स्पर्शले पनि महसुस गराएन कि म जैन नभएर अरू नै कोही हुँ अदृढीय श्रोताहरू यतिन्जेलसम्म तपाईँले सुनिरहनु भएको वाचन साहित्यकार सानो शर्माको उपन्यास अर्थको वाचन थियो अर्थको आज हामीले सोह्रौं श्रृङ्खलाको वाचन सुन्यौं अर्थको बाँकी अंशको वाचन आगामी श्रृङ्खलामा लिएर उपस्थित हुनेछ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 आजको यस विषयबाट हामीले पनि विदा मागेर जाने बेला भइसकेको छ यतिन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिनुहुने कविताजीलाई धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुत आ पर्वती स्पर्श पनि विदा माग्छु रेटिभिजन सुन्दै गर्नुहोला नमस्कार शुभरात्रि